एक सौ चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फर इंजोय हेलो गाई सलाम नमस्ते एन्ड वेलकम इन दिस सो दिस इज टाइम फर प्रोग्राम जस्ट फर एन्ज्री विच इज कम्स एभ्री डे इलेभेन फिफ्टिन डिएम टु टुवेल्भ पिएमसम्म हामी आउने गर्दछौँ प्रत्येक दिन टपिक्समा रहेर रहे कुराकानी गर्नको लागि र आज पनि प्रेजेन्ट भइसकेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँले कल गर्नुपर्ने हुन्छ हामीलाई स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ र सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ दि वर्किङ रेडियो स्टेसन अफ यन एन्ड एल्सो स्टेसन अफ युरु चाइस दिस इज रेडियो अर्पन वान अफ फोर पोइन्ट फाइभ मेगा हर्स एन्ड दि प्रोग्राम जस्ट परिन्ची र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कममा भएको छ टोटल्ली म्युजिकल जरुरतबाईको लागि हामी प्लेआउट गर्ने नै र विभिन्न टपिक्समा रहेर कुराकानी गर्दै आइरहेका छौँ र टपिकसँग रहेर तो रहे कुराकानी गर्नुको लागि तपाईँ पनि डायल गर्नुपर्ने होस् स्टुडियोको टेलिफोन नम्बर हो जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जिरो फाइभ सिक्स कल गर्न सक्नु र प्रोग्राममा आज सुरे मात्र आएको होइन म पनि आएको छु तपाईँसँग कुराकानी गर्नुको लागि र टेक्निकली रूपमा रहेर सिर्च छ टेक्निसियन पार्टनर बेष्णुले आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्ने उद्देश्यले एउटा रमाइलो खालको टपिक्स पनि तपाईँको माझमा लिएर आएका छौँ साथीसँग आउनुहुन्छ त्यस साथीसँग कुरा गरेपछि मात्रै टपिक्स भन्छौँ त्योभन्दा अगाडि चाहिँ भन्दैन सरप्राइज रूप ल ठिक छ साथी आइसक्नु भएको छ ओ नमस्ते दाई सूर्य दाई प्रदेशा दिदी फैमिलि मित्र विष्णु दाईलाई ल हामी त नि अनि खाना खानु भएगा उ हु म त खाइसके सूर्य दाईको बाकि छ प्रदेशा यही भइसको भइसक्यो है अनि विष्णु जीले के भयो होला नि अ विष्णु दाईको नि भइसक्यो होला सायद ओके विष्णु जीको पनि भइसकेको छ अनि तपाईको चाहिँ हुनु के गर्यो अझै मेरो हजुरले भनिसाउनु भयो भइसक्यो लागेको छ पवन हो कि जस्तो लागिरहेछ पवन चाहिँ निलम होइन थाहा भएको भए चाहिँ उसले पक्कै पनि पहिले नै भन्थ्यो होला थाहा नभएर चाहिँ पहिला मलाई भन्न लगायो होइन त्यस पछाडि ल पवन होइन रहेछ पक्का तर यो गर्मीमा चाहिँ साह्रै गाह्रो नै अनि झन्डै ढलिसकेको थिएँ म हिजो होइन साह्रै गर्मी भएर बोल्न पनि नसक्ने भएको क्या चिन्नु भएन अलिक दुःख लागेर ल मेरो माया लाग्छ आउनु जिएफलाई चाहिँ माया लाग्दैन <laughs> निलम तपाईँको पनि रहेन रहेछ मेरो पनि छैन होइन दुइटै उस्तै उस्तै परे भइसकेको छैन अनि के छ निलम अरू नयाँ न अलिक त हेर्नु न यस्तो अलिकति बिहानै अहिले चेन्ज होलाइदिए पनि हुन्थ्यो हामी त हेर्नु नै अलिक कुना कुनातिर बसिएको छोडेर घर छोडेर बसेको छ कहिले काहीँ यस्तो पनि हुनसक्यो निलम होइन नेटवर्क प्रोब्लमले गर्दाखेरि अन्य ठाउँमा कुराकानी हुन्छ फोनमा होइन अन्त अन्तको कुराकानी पनि त्यो फोनमा चाहिँ कता सुनेको जस्तो पनि हुन्छ होइन त्यही पनि हुनसक्छ नि तील मात्र कति गर्ने टाइम <laughs> <laughs> अगलासी अगलासी अगलासी <laughs> ना ना के टपिक रेडियो सुन्नु भएको छ कि छैन सुरुवातदेखि भनेपछि के छ <laughs> <laughs> <laughs> दे <laughs> okay, okay सुन्न सु के गरिरहेछ भनेर चाहिँ बुझ्ने प्रयत्नमा थियौँ होइन र आजको टपिक चाहिँ रहेको छ प्रतीक्षा के रहेको छ ट्याक्क भन्नु पऱ्यो क्या ठिक छ म ट्याक्क लाएर अब भन्छ है के छ भने निलमजी तपाईँ बाटोमा हिँडिराख्नु भएको छ होइन अनि अब एकदम तपाईँले चिन्दै नचिन्नु भएको एउटा केटी मान्छे तपाईँको अगाडि अथवा पछाडी हिँडिरहेको छ मानौ होइन मानिलिऊ होइन अनि त्यसपछि अब तपाईँले चाहिँ त्यो केटीसँग चाहिँ मोबाइल नम्बर माग्नु पर्यो अरे कसरी माग्नुहुन्छ माग्न सक्नुहुन्छ यस्तो कुनै मान्छेसँग अब लेडिजै मान्छेसँग नाग्दा अलिकति अहिले कस्तो कस्तो अलिक समय चेन्ज छ नि त नम्बर माग्ने फोन हो या क्लकल गर्ने होइन त्यस्तो कार्य अलिक बढी मात्रामा हाम्रो सञ्चार माध्यमले त्यति विकास गरिदिएको छ क्या त्यही भएर चाहिँ अब नराम्रो सोच्न पनि आउँछ कोही मान्छेमा चाहिँ अब के के चाहिँ मान्छेमा बोल्न पा हुन्थ्यो भन्ने चासो भएर लेडिज मान्छेहरूमा नि भइरहेको हुन्छ क्या उहाँहरूमा भन्न आशा अलिक जेन्ट्समा अलिक भन्न अलिकति गाह्रो भइरहेको हुन्छ कुन्थे भने उहाँले भन्न सकिरहनु भएकोली न हुन सक्छ त्यही कारणले उहाँसँग अब माग्दा पनि सायद राम्रै हुन्छ नमाग्दा पनि आ माग्दा राम्रो नराम्रो भन्दा पनि हाम्रो निरञ्जीले माग्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा हाम्रो निर्णय हो अनि अबपछि के गर्नुहुन्छ मलाई अब त्यस्तो हुन्छ नि जतितिको आए आउबे अब केइन के कुरामा त्यो दुईटा कुरा हैन के निलमजी माग्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यति भन्नु न म त्यति जान्द थिएँ तर म फक्छु सक्नुहुन्छ के गरेर माग्नुहुन्छ सक्नुहुन्छ कदरिकाले हैन प्रभाव परेपछि पनि तर सूर्यसँग त्यस्तो कन्फिडेन्ट छैन रे क्या त्यही भएर मैले निलाई सोधिहाल्छु है मलाई आशा निलम हजुर त्यसरी हिँडिरहेको चिन्दै नचिनेको मान्छेसँग डाइरेक्टली कुराकानी गर्दा च्याप्प सपल उठाएर झ्याप गालामा खाइदियो बोल्नेको चामल पनि बिग्दैन होइन पछि सोचेर भन्छु रे क्या निलमजीलाई ठिक छ कार्यक्रममा आउनु पऱ्यो रमाइलो कुराकानी गरिदिनु भयो अब भने चाहिँ जुन मेरो स्पेसली साथीहरू हुनुहुन्छ होइन पवनजङ भण्डारी भरत साई मनोज भुजेल अनि मेरो आज एउटा भाइ अलिक टाढा अलिक गर्मी मौसममा टाढा जाँदैछ होइन भरतपुरको विकास कार्की उहाँको घर चाहिँ तनह हो होइन अनि स्पेसली बहिनीहरू हुनुहुन्छ मेरो स्पेसल भन्दा निरु बहिनी हुनुहुन्छ उहाँलाई अनि अर्को बहिनीहरू हुनुहुन्छ उमा अजना अन्जु मिना अनि आज यो उसमा सुनिन्छ सुनिँदैन दादा यो नलपरातीमा सुनिन्छ हजुर नवलपरासीको एकजना अङ्किता बहिनीलाई सम्झिरहेको छु होइन मिस गरिरहेको छु कलै गरेर मात्रै साथी हुँदैन भन्न चाहन्छु उहाँहरू मलाई निलम अधिकारी भनेर चिन्ने सम्पूर्णलाई चाहिँ अनि सूर्यदाय अनि प्रतिभा दिदी र विष्णु दाईलाई स्पेसल्ली लास्टमा है त ओके निलम पार्टिसिपेन्टको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु लास्टसम्म सुनेर साथ दिनु होला छुट्टी भाइ ओके बोबाई धन्यवाद निलमाहरू भएको थियो प्रिगाम जस्ट फर इन्जुरीमा तपाईँ पनि यसै गरी आउन चाहनुहोस् र आफ्नो भेचा राख्न चाहनुहोस् भनी फटाफट डायल गरी हालो हो सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय दुईवटा बाटो तपाईँको लागि खुल्ला छ फेरि पनि अर्को एक कलर टेलिफोन लाइनमा हेलो हेलो कहाँबाट कसको आवाज होला शक्तिखोरबाट हजुर भरत साही भन्नुभयो भरतजी के छ यहाँको नयाँ दाजा खबर आरामै आउनुहोस् गर्मी साह्रै बढिरहेछ है एकदम अझै गर्मी आउनु बाँकी नै छ भन्ने कुरा सुनिन्छ कता कता अनि खाना खाएर सम्झिनुभयो अथवा भएको छैन यहाँको भरतजी आ, खाना प्रोग्रामनु भएको छ भरतजी र यहाँलाई टपिक्स भन्नुपर्छ अथवा सुनिसक्नुभयो ल ठिक छ मानव भरतजी होइन तपाईँको एकजना कति हुनुहुन्छ फर इक्जाम्पल मानव होइन सोराजोगमा तपाईँ आउनुहुन्छ होइन सौरा चोक बाटो नारायणगढ जाने बाटोमा तपाईँ अथवा कुनै पनि होस् गाडीमा होस् होइन पैदल हिँडेर अगाडि चोकसम्म आउने बेलामा होस् होइन अदर पर्सन लेडिज पर्सन चिन्दै नसिनेको मान्छे होइन इन्ट्रोडक्सन गर्न मन लाग्यो टेलिफोन नम्बर माग्न मन लाग्यो होइन कुन थ्रु हुँदै तपाईँले माग्न सक्नुहुन्छ होला अथवा होला उन्� जस्तो लाग्छ होइन पहिले कहाँ जाने सँगै जस्तो भयो भन्दा उस गर्ने अ गर्न साह्रै सजिलो तपाईँ पहिलो भेटमा नै सक्नुहुन्छ अरे तर अब त्यो सिचुएसन आएपछि थाहा हुन्छ भन्ने हाम्रो भरजीले फर्स्ट लिप होइन कहाँ जाने ओ, हो तपाईँको नाम चाहिँ के हो घर कता हो भनेर सबै कुरा सोध्नुहोस् सब होइन लास्टमा तपाईँले यदि नम्बर दिनुहोस् न तपाईँको भनेर मागिहाल्नु भयो भने नम्बर दिँदिनँ म त भनेर झ्याप्प <laughs> गाडीबाट झरेर गइदिनु भयो त्यो अवस्थामा <laughs> तपाईँको मोड कस्तो होला फेरि नम्बर माग्छु होला यताउता भएको मान्छे पनि स्याडनेस भइदिन्छ होइन ओके ल ठिक छ भर चाहिँ आफ्नो विचार राखिदिनु भयो प्रोग्राममा आउनुभएको सर्टकट रूपमा सम्झिन सक्नुहुन्छ हजुर दादा सर्वसम्म हजुरलाई अनि दिदीलाई अनि प्राविधिक दादालाई अनि स्पेसली मेरो साथी के निलम अधिकारी पवनजङ भण्डारी दिपेन्द्र खड्का सुदन तामाङ र भरोईर्ण साथीहरूलाई नमस्कार, थियो, थियो, यति बेलाइलो कुराकानी गरिराखेका छौँ प्रोग्राममा मात्र हामी इन्जोय गर्छौँ तपाईँ हुनुहुन्छ र आफ्नो विचार राख्नको लागि भने पछाडि म त कहाँबाट को बोल्नु भयो भनेर प्रतीक्षाले सोद्धाखेरि ह्याट्रिक भनिदियो क्याम नै ह्याट्रिक हो कि भनि एकदम आज चाहिँ पवन अलिकति फेल है किन सधैँ फर्स्ट सेकेन्डमा आउने आज थर्डमा झ्याली गर्न पाइँदैन कुराकानी गर्न अब खाना खाइसक्नुभयो कि नाइ भनेर सोध्यो भने भइसक्यो दाई सूर्यदायको भा होइन भन्नुहुन्छ होइन त्यही भएर यतातिर जाँदैन के कराइरहेछ होइन हामी चाहिँ इन्जोय गरिरहेका छौँ केही कराइरहेछ होइन पवन पवनकोतिरबाट हो कि जस्तो लाग्यो क्या त्यसैले पनि पवनको त्यतातिर अलि टाढा होइन त्यसैको आवाज ल ठिक छ अनि पवन के छ दिनभरि कतातिर जाने प्लानमा आउनुहुन्छ शक्ति हराउन सक्छ त्यसैले शक्तिखोरमै बसेर गर्ने बस्ने ल ठिक छ पेसे टादी दुईजनाको कुराकानी बिच बिचमा के गरिरहेको डिस्टर्ब गरिरहेको ठिक छ पवन छोटो होइन चप्पल पुऱ्याउनु होला त्यही भएर सोधे नि ए ठिकै छ म त यही नजिकै हो म पनि धेरै टाढा जाने मान्छे त होइन भरतपुरसम्म मात्रै हो अनि कस्तो राम्ररी हुनु रहेछ कस्तो हाइट वेट मिलेको शरीर पनि कस्तो राम्रो रहेछ मैले तपाईँलाई दाई भनेर सम्बोधन गरिसकेँ तपाईँले यो शब्द युज गर्नुहुन्छ जस्तो लाग्यो कि लागेन लाग्यो नि भइहाल्छ नि हाम्रो कस्तो भने अब नेपाली तपाईँ पनि एउटा नेपालकी छोरी म पनि एउटा नेपालको छोरी हामी दाजु बहिनी छ त्यही त्यही त दाजु बहिनीको सम्बन्ध दाजु बहिनीको बोली कस्तो हुनुपर्छ भन्ने पहिला सिकेर आउनुहोस् अनि बल्ल बोल्नुहोस् मसँग है त होइन होइन त्यही त अब दाजु बहिनी नै अब सम्बन्ध गरे पनि के भयो त तर अब यसो राम्रो लाग्यो अब तपाईँको भनौँ न कसैलाई राम्रो फुल देखेर त्यो फुल राम्रो रहेछ भन्नु त गल्ती हुन्छ धन्यवाद राम्रो भनिदिनु राम्र भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्योभन्दा अगाडि केही पनि भन्नु पर्दैन तपाईँले मलाई है त्यो गाडीभित्र अलिक सानो बोलाउन हो भाइ के चर्को चर्को अरूलाई पनि डिस्टर्ब भइरह टेक्नोलोजी सोबाइल चलाउनुलाई हस्बेन्डको नम्बर पनि उस्तै उस्तै एउटै हो जसको लिए पनि हुन्छ हस्बेन्ड के लिनुहोस् न के भएर मसँग नि भेट भइहाल्छ अनि लागि हो र प्रुफ दिनु पर्यो कि म मेरो बेवाको मैले सिन्दुर लगाएको मैले पोते लगाएको मैले लगाएको छु मैले मानेको छु सकियो हजुर भइगयो बढी नबोल्नुहोस् त भाइ अलिकति बढी बढी बोल्न खोज्नुभयो कि पवन के भयो सूर्य भित्रीकै डरायो क्या हो त्यस्तो भएन नि हो के सोचेर भित्रिरहेको थिएँ भने होइन मैले आफूलाई बोलाउँदै थिएँ होइन ओ भाइ हेर्दा हो त भनेर मजासँग पाउँदा फर्काउँछु भन्ने सोचिरहेको थिएँ तर दाइ दिन्छु भनिहाल्यो ल ठिक छ अब के गर्ने यस्तै होइन अब <laughs> अब तर पवन चाहि एउटा कुरा भनौँ जब तपाईँले बोलाइसक्नु भएको छ होइन उहाँसँग कुराकानी भइसकेको छ कहाँ पुग्ने हो दिदी कहाँ पुग्नुहुन्छ म पनि त्यतै जाने हो सँगै बसिहाल्यो भनेर भनिसक्नु भएको छ नि होइन हजुर तर त्यो त्यति कुरा भइसके पछाडि त फेरि अलिकति एकदमै इजी हुन्छ कि जस्तो लाग्छ होइन परिचय परिचय गरौँ न भन्ने खापाले ल्याउनु भयो क्या होइन त्यहाँनिर कुरा बिग्रिँदै बिग्रिँदै गयो क्या कुरा मिलाउन सक्नु पर्यो है जति कुरा गरे पनि जति कुरा गरे पनि बे गरेको केटीसँग नम्बर माग्न गाह्रो रहेछ होइन अन्जानको anyway, मान्छेलाई यसरी नै यस्तै टपिक भोलि पर्सिका दिनहरूमा पनि हामी क्यारिक गर्नुपर्छ होइन प्रोग्रामको लास्टसम्म सुनेर साथ दिनु होला अहिलेलाई है वन आउनु भएको थियो प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ चाहनुहोस् भने फोटाफोट डाइल गरिहाल्नुहोस् सुना छपन्न पाँच सय बत्तिस अनि बाटो प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै ब्याकग्राउन्डमा प्लेआउट गरिसक्नु भएको छ हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ र ब्रेक पछाडि प्रोग्राम जस्ट फर इन्जोयमा हामी आउने रहेछौँ प्रोग्राम जस्ट फर इन्जोय सँगै This is Nana from China. I am listening radio Urban 104.5 MHz. And you? Sahar bazar jaha tai express <laughs> meru pani digital photo ra flex ko kaam sah kaha chha yo express? Hamrai kharinchar parsa bazar ko 24 koti chok Nepal bank agadi chha ni express? हो डिजिटल प्रविधि पांच मिनट मई बनर प्रिंट करि फोटो कपी को सुविधा लोड सेडिंग बेला में हजुर हम्वासिलो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोक एवरेस्ट बैंक प्रोपाइटर राजेन्द्र लकांद्री रमेश लकांद्री, मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़चालीस अंठानब्बे चार तिरपन्न सत्ताईस छह सौ सतासी एक्सप्रेस त हजुर विगत एक दशकदेखि सेवा दिदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र योगहरू ग्यास्ट्रिक गानोगोला पाइल्स महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झमझमाउने छाला तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरू साथै एलर्जी रोगाखोकी टन्सिल निमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको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 ल हजूर हमीपर् समझी सम्दी होने भू केटाकटी एक अर्न परा हाँ अब किला गहना को अर्डर कर हजू चिंत लिन्दना होने वाला समझीजी हमें रत्नगर दुई सीने हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 होइन <laughs> <था। laughs> हजुर हेर्न बोली घर बनाउने आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई थाहा छैन र हाम्रै बकुलहरोकमा भएको अरियाल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि अहिले हेरिहाल्छु हजार हम कहा घर निर्माण आवश्यक पड़े टॉयलेट बाथरूम सेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडीमेड धोका साथ पशुपति पैंट छप्लायर सेंटर ताम तक बलियो आकर्षक निर्माण सहयोग करने हम काम हम काम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 ओइ सलिना कहाँ हिँडे कि ए सबिना पो हेर्न राम्रो गहना लगाएर राम्री बनु भनेको कहाँ जाने कहाँमा त अलमल् नरे ल ला लाठी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दी सुनसादी पसलमा गइहाल्न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 पचास सड़सठी एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर खटका थोकी हेमा खटका थोकी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 त सय सात मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिस सुजन खनाल मुकुन्दनालियो ओके वेलकम ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेक एन्ड सर्ट कमर्सियल ब्रेक पछाडि तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोयमा सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर रेडियो अर्पन वान फोर पोइन्ट फाइभ मेगा हर्चमा ट्युन अन गरेर भने इन्टरनेट अनलाइनमा पनि लगइन गरेर सुनिरहनु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कममा लग अन गरेर प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँले कल गर्न सक्नुहुनेछ बाटो छ तपाईँको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ र प्रोग्राममा रहेर तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिसमा हामी छौँ त्यसो त रमाइलो कुराकानी पनि गरिराखेका छौँ जे होस् निकै नै खालको टपिक्स पनि तपाईँको माझमा लिएर आएका छौँ त्यसो हरेक दिन यस्तै यस्तै टपिक्सहरू तपाईँको माझमा लिएर आउँछौँ मात्रै इन्जोय गर्छौँ ताकि अरू कुनै उद्देश्य छैन कुनै टपिक्समा हामी अलिकति कुराकानी गऱ्यौँ अलिकति बोल्दै गयौँ भने अलिकति अलि नराम्रो पनि तपाईँलाई लाग्न सक्छ होला, मात्र हामी छाडेका छौँ तपाईँलाई कतिको गाह्रो लाग्छ र कतिको गाह्रो हुन्छ भन्ने कुरा केही साथीहरूले साह्रै गाह्रो हुन्छ भन्नुहुन्छ केही साथीहरूले वास्तुमा एउटा त्यति के होइन नचिनेको मान्छे होइन सँगै पढिहालला सँगै सिटमा होला जस्ट कुराकानी त होला होइन डाइरेक्टली नम्बरको कुराकानी आउने बित्तिकै अलिकति अब होइन तैपनि हुन्छ नि अलिकति म मा नम्बर माग्न सक्छु ममा त्यो क्षमता छ भन्ने त्यस्तो लाग्छ कि लाग्दैन चाहिँ के गर्नुहोस् फटाफट डायल गर्नुहोस् तर जहाँसम्म लाग्छ प्रत्यक्ष होइन त्यसरी चाहिँ अब चिन्दै नचिनेको मान्छेसँग एउटा कुरामा पनि भर पर पर्छ होइन कुन टाइपबाट र कुन वे हुँदै जाने त्यो कुराकानी गर्ने क्रममा कुन वेबाट जाँदाखेरि र कुन वे को कुराले चाहिँ कुन बाटो हुँदै गएको कुराले उसलाई चाहिँ इम्प्रेस गराउँछ प्रभाव कुन कुरामा पर्छ अन्य कुरामा सकिन्छ भने सोचेर राम्रोसँग विचार गरेर आफ्नो कसरी गराउने भन्ने कुरा पनि अर्को एउटा सबभन्दा ठुलो कुरा त त्यही नै प्रेजेन्टेसनै होला होइन जे होस् तपाईँसँग प्रेजेन्ट प्रेजेन्टेसन त्यहाँ गराउँदाखेरि पनि होइन एउटा केटाले मात्रै प्रेजेन्टेसन आफ्नो गराइरहेको छ केटाले बोलेको कुरा चाहिँ असम्भव छ भन्दा पनि अलिकति चाहिँ गाह्रो हुन्छ र त्यति कुराकानी गरेर तपाईँ पनि कुराकानी गर्नुभयो जस्तो तपाईँको क्वेसनको एन्सर मात्रै आयो तपाईँहरू अरू केही प्रश्नहरू आएन तपाईँको मनमा उसले पनि केही कुरा सोधिरह हुन्थ्यो सोधे भए हुन्थ्यो मलाई भन्ने खालको कुराहरू चाहिँ मनमा खेलिरहन्छ बट तपाईँले त्यो चाहिँ पाउनु भएको छैन भने तपाईँले त्यस्तो अवस्थामा के गर्नुहुन्छ सो एक साइडतिर फर्किनुहुन्छ बस्नुहुन्छ भेरी सिरियस मोडमा फेरि केटीहरू चाहिँ आफै बोलाउन पनि त सक्छ नि केटीलाई त्यहाँनिर पनि भन्नुपर्छ होइन अघि ल यस्तो कतिपय अवस्थामा परेको हुन्छ र हामी अन्य साथीहरूको चाहिँ कता कता मैले देखाएको हुन्छ क्या होइन र साथीहरूले यस्तै गुनासो गर्छ फलानु केटी फलानु ठाउँबाट आउँदाखेरि है चिन्दै नचिनेको कुराकानी भयो मैले मात्रै बोले मैले मात्रै बोलेँ उसले चाहिँ केही पनि बोलेन त्यस पछाडि त म लास्ट टेन्स भयो अनि एक साइडतिर बस्यो अनि त्यस पछाडि उसले आफै बोलायो त्यस पछाडि त म त एकदम खुसी भएँ होइन अनि फेरि जस्तो व्यापार उसले पहिला गरेको मैले पनि त्यस्तै गर्न थालेँ अनि <laughs> त्यस झन् एकदम घुलमिल भयो कुराकानी भन्नु थाल्यो अनि त्यस पछाडि लताउता होइन झर्ने बेलामा अब चाहिँ फर इक्जाम्पल होइन कुनै ठाउँमा होस् अहिले चाहिँ ठ्याक्कै त्यही ठाउँ चाहिँ नभनाऊ होइन साथीले भनेको कुरा हो र त्यस्तो कारणले कहिले काहीँ पर्छ र नम्बर चाहिँ दिएका कुराकानी यसरी एउटा इम्प्रेस हुने कुरा हो प्रभावमा भर भर पर्छ आफ्नो एउटा त्यहाँ कसरी प्रस्तुत हुने भन्ने कुराहरूमा पनि भर पर्छ सो अब पनि विष्णुजीलाई हात हल्लाउँदै हुनुहोस् यताबाट हामी पनि छुट्टिनु पर्ने हुन्छ तर त्योभन्दा पहिला टेलिफोन लाइनमा हामीलाई पार्टिसिपेन्ट जनाउनु हुने र आफ्नो भ्यू राख्नुहुने र क्यारिक गरेर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच अनि टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने र प्रयास र रहनुहुने रह रह तपाईँलाई पनि हर्डली टू थ्याङ्क्स र थ्याङ्क्स हुन चाहन्छौँ लाइभ ट्युन अन गरेर होस् वा इन्टरनेट अनलाइनमा देश विदेशमा जहाँ तहीँ रहेर सुन्नुभयो तपाईँलाई पनि धन्यवाद यतिका जेलसम्म सपोर्ट मिल्यो टेक्निकल पार्टबाट मिस्टरको थ्याङ्क्स विष्णुजी भन्न चाहन्छौ प्रोग्राम जस्ट इन्जोयको आजको एपिसोडबाट ब्याकग्राउन्डमा प्लेआउट भइरहेको म्युजिक तपाईँको लागि पॉइंट एक सौ चार थोपलो पांच मेगा हाट